नमस्कार अनि शुभ प्रवाद कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्रविधि कक्षका रिजनसँगै म कार्यक्रम सञ्चालक ध्रुवराज खनाल शुभ बिहानी प्रत्येक दिन बिहान आठ बजे कार्यक्रम शुभ बिहानी हो शुभ बिहानीमा रहेर हामी आजको तिथिमिथि तपाईँको दिन कसरी व्यतीत हुँदैछ वार राशिले तपाईँको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी त्यसै गरी सामुदायिक रेडियो रेडियो अर्पण एक सय दैनिक कार्यक्रमका बारेमा जानकारी अनि तपाईँले पठाउनुभएका शुभकामना सन्देशहरूलाई स्थान दिँदै आइराखेका छौ आजको श्रृंखलामा पनि यिनै सामग्रीका साथमा उपस्थित भएका छौं शुभ बिहानीको प्रारम्भमा आजको मिति आज विक्रम दुई हजार एकात्तर साल साउन तेह्र गति मंगलबार तदनुसार दुई हजार चौध जुलाई उनातिस तारिक श्रावबाट शुक्ल पक्ष द्वितीय तिथि बिहान सात बजे प्रान्त तृतीय अतिथि मघा नक्षत्र राति एघार एगा, बजे उपरान्त पूर्व फाल्गुनी नक्षत्र त योग बिहान सात आठ बजे बरियान योग तैलित योगमा उप चन्द्रमा सिंह राशिमा रोग बेला बिहान आजको दिन के कसरी व्यतीत हुँदैछ बार राशिफलले आजको तपाईँको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी दिनतर्फ तपाईँको आजको दिनमा व्यर्थमा विवाद गर्नुपर्ने विचार पुराएर आजको दिनमा यात्राको मौका मिल्ने देखिन्छ खुसीको बहार आउनेछु मिथुन राशि तपाईँको आजको दिनमा विपरीत लिङ्गीबाट सहयोग मिल्नेछ आमदानी बढ्ने देखिन्छ कर्कट राशि कर्कट राशिले तपाईँको आजको दिनमा घर परिवारबाट सहयोग मिल्नेछ कार्यमा सफलता मिल्ला सिंह राशिले तपाईँको आजको दिनमा अनावश्यक खर्च बढ्नेछ विचार गरेर खर्च गर्नुहोला कन्या राशि तपाईँको आजको दिनमा बहुमूल्य वस्तु पाइएला सामाजिक प्रतिष्ठा राशि तपाईँको आजको दिनमा व्यापार व्यवसाय बढ्ने देखिन्छ आयमा पनि वृद्धि होला तपाईँको आजको दिन समय बलवान छ शुभ समाचार सुन्न पाउनुहुनेछ धनु राशिले तपाईँको आजको दिनमा आफन्तजनको सहयोग मिल्नेछ मनमा सुविचार आउनेछ मकर राशि तपाईँको आजको दिनमा आफन्तबाटै धोका पाइएला धनमाल हराउन सक्नेछम्भ राशि कुम्भ राशि तपाईँको आजको दिनमा पुण्य कर्ममा मन जानेछ प्रशस्त आमदानी होला र अन्त्यमा मीन राश् मीन राश्ले तपाईँको आजको दिनमा लामो यात्राको समय छ मान सम्मान पाइएला मन प्रसन्न हुनेछ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी मैले प्रस्तुत गरेँ शुभ बिहानीको यो श्रृंखलामा तपाईले शुभ कार्य गर्दै हुनुहुन्छ र शुरू गरिसक्नु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि त्यो कार्यले सफलता हात पार्नेछ रेडियो पाँच मेगा कामना गर्न चाहन्छ हामी शुभ बिहानीमा छौ शुभानीको सामुदायिक रेडियो रेडियो अर्पण एक सय दियू, चार थप्लो बाँस मेघार्सको प्रसारण हुन बाँकी रहेका कार्यक्रम सम्बन्धी जानकारीतर्फ हामी लाग्दैछौ यति बेला शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईँले चिया चौतारी सुन्न सक्नुहुनेछ नौ बजीसम्म नौ बजेको समय नेपालवाणी समाचारको भने लगत्तै सुगम सङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ को समय दस बजेको समय अर्पण समाचार भने एघार बजेसम्म तपाईँले लोक झङ्कार दिवसको साथमा सुन्न सक्नुहुनेछ सा। एघार बजेको समय अर्पण खबरको भने लगतै जस्ट फर इन्जोय सहकर्मी सा रामूको साथमा सुन्न सक्नुहुनेछ सा। बाह्र बजेको समय नेपालवाणी समाचार भने तपाईँले लगतै बलिउड फोल्डर सुन्न सक्नुहुनेछ एक बजेसम्म एक बजेको समय अर्पण खबरको अर्पण खबर, अर खबर लगतै सहकर्मी सागरले साथ दिन आउनुहुनेछ सा, बलिउड काउन्टाउनमा दुई बजेको समय रहनेछ अर्पण समाचार भने लगत्तै अर्पण समर्पण अर रामोको साथमा तपाईँले सुन्न सक्नुहुनेछ तीन बजेसम्म तीन बजेको पालो रहनेछ नेपाली समाचार भने लगतै आधुनिक गीत सङ्गीत तपाईँले अपराह चार बजेसम्म सुन्न सक्नुहुनेछ अपराह् चार बजेको समय रहनेछ अर्पण खबरको भने लगतै रोजाइमा लोक भाका दिवसको साथमा सुन्न सक्नुहुनेछ भने पाँच बजेको अर अर पालो अर्पण बुलेटिनको लगतै जीवनको मार्ग तपाईँले सुन्न सक्नुहुनेछ सात बजेको समय अर्पण सुबसा भने साढे सात बजे सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको समय नेपालवाणी समाचार भने पाउने नौ बजे बीबिसी नेपाली सेवा तपाईँले सुनिसके पश्चात श्रुति सम्वेक अच्युत घिमरेको साथमा राति दस बजेसम्म सुन्न सक्नुहुनेछ दस बजेको समय नेपाल एफएमको समाचार भने लगतै खुल्दोली डट कम तपाईँले राति एघार बजेसम्म सुन्न सक्नुहुनेछ खुलदोली डट कम सुनिसके पश्चात आजको हाम्रो यात्रा राति एघार बजे गएर टुङ्गिनेछ भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौ भोलि बिहान चार बजे मंगलधुनका साथमा हामी फेरि पनि उपस्थित हुनेछौँ नयाँ दिनमा र नीतिशास्त्र प्रवचनमाला भजन संगीत तपाईँले साढे पाँच बजेसम्म सुन्न सक्नुहुनेछ साढे पाँच बजेको पालो प्रभात बाँडेको भने छ सा बजे सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ साढे छ बजीको पालो बाँडी बहसको भने लगतै अर्पण स्थानीय समाचार सात बजे सुन्न सक्नुहुनेछ त्यस पश्चात तपाईँले बिबिसी बिहानी सेवा सुन्न सक्नुहुनेछ बिबिसी बिहानी सेवा पश्चात तपाईँले सहकर्मी रामूको साथमा अर्पणमा व्यवसाय सुन्न सक्नुहुनेछ अर्पणमा व्यवसाय पश्चात शुभ बिहानीको नयाँ श्रृङ्खलामा भोलि हाम्रो भेट आठ बजे फेरि पनि हुनेछ तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्चको दैनिक बिहानी प्रस्तुति शुभ बिहानीमा हुनुहुन्छ शुभ बिहानीमा हामी जानकारी गराउँछौँ तपाईँको आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णको लागि रेडियो अर्पण एक सय तर्फबाट लाखौं लाख शुभकामना र तपाईँ शुभकामना सन्देश रेडियो मार्फत व्यतीत गर्न चाहनुहुन्छ शुभकामना साटासाट गर्न चाहनुहुन्छ भने तपाईँले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाटको फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा टिपाउन सक्नुहुनेछ अनि तपाईँले रेडियो अर्पणको ठेगानामा पनि पत्र प्रेषित गर्न सक्नुहुनेछ तपाईँले टिपाउनुभएका पत्र प्रेषित गर्नुभएका पत्रलाई हामीले शुभबिहानीमा स्थान दिनेछौँ यो जानकारी सँगै आजको लागि भने शुभबिहानीबाट बिदा माग्नुपर्ने समय भएको छ कार्यक्रममा सुन्नुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनमा रहेर साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्न चाहन्छु आजको श्रृङ्खलाबाट ध्रुवरा आज छुटिन्छु तपाईँको आजको दिन शुभ बितोस नमस्कार पेत्ते पेत्ते पेत्ते बेटर ब्रेकिंग बेटर राउंड पावर को लेवेन में स्कूटर ऑफ द इयर वित मेटल बॉडी वन टेन सी सी को वेगो स्कूटर TVS company को racing team दे बनाये को और बाइक बनाये को अग्स्टापी को प्राइकर्स ग्लुप्स भाइको डबल डिख बाइक अपाची आठी आर 180 CC 2009-10, Bike of the Year Award प्राप्त अपाची आठी आर 160 CC साथ मा स्टार शीची 110 CC रई स्कूदी पेप प्लास पनी संपर्क चितुवन टाड़ी अटोलिंग प्रणाली टीबीएस अर्थोराइज डीलर रत्ननगर एक सौ रहा चौक टाड़ी चितुवन फोन नंबर शून्य छप्पन्न पांच बैसठी शून्य तेरह पह्राइविंग अवार्ड प्राप्त टीवीएस बाइक बाइक को यात्रा को भरपर्द साथी प्राप्त स्मरणीय पत्नी भद्रकुमारी अधिकारीको असामयिक धाम गमन भएकोमा सागर जानुहुने एवं शोक समवेदना प्रकट गर्नुहुने सुन्दर साथ इष्टमित्र बन्धुजन छर छिमेकी तथा सम्पूर्णमा यही साउन सोह्र गते शुक्रबार परेको तेह्रौ दिनको पुण्यतिथिमा रत्नगर आठ पर्सौनी स्थित आफ्नै निवासमा उपस्थित भई गहुत ग्रहण गरिदिनु अनुरोध गर्दछौ श्रीमान लोक बहादुर अधिकारी छोरा बुहारी श्री कृष्ण बहादुर अधिकारी इन्दिरा अधिकारी राम बहादुर अधिकारी सुमित्रा अधिकारी समस्त अधिकारी परिवार वाउ नयाँ कपडामा झुकियो मजाले झुकियो आज पनि यो नयाँ होइन पुरानै हो गफ यार गफ दिएको होइन नि चितवन ड्राई क्लिनर्स एन्ड लन्ड्री सर्भिसले पुरानो कपडा पनि ट स्पोर्ट सुज कपड़ा कारपेट इंडियन तथा नेपाली गलैचा सिफन साड़ी बुटीक कुर्था, सूट पैंट अत्याधुनिक वाशिंग मेसिन साथ ही ड्राई प्रविधिटनी सफाई कर सुपथ मूल्य में गुणस्तरीय काम चितवन ड्राई क्लिनर्स एंड लौंड्री सर्विस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 आम्री ममतामय माता कलावती सुविदीको असामयिक निधन भएकोमा सागर जानुहुने इष्टमित्र छरछिमेक बन्धुबान्धव एवं सम्पूर्णमा यही साउन तेह्र गति परेको तेह्रौँ दिनको पुण्यतिथिमा गहुँत ग्रहणका लागि रत्नगर आठ पर्सौनी स्थित निवासमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछौ छोराहरू दिल्लीराम रखाल विनोद रखाल एवं समस्त परिवार नमस्कार सर नमस्कार नमस्ते गर सर अनि घरमै आज आउने भनेर बोलाउनु किन हो आज घरमा बोलाउनुको चाहिँ विशेष कारण छ के हजुरको बिहाको भोज हो सर बिहेको भोज होइन क्या, क्या चौला था। चौला था। के नभए के हो त सर ए चाउमिनलाई त अचाउनलाई चाहिँ कहिले यसरी घर नबोलाउने मास्टर साहबले आज किन बोलाउनु भयो होला यो टाइममा ठ्याक्कै त्यो अडियोबाट चिया चौतारी भन्ने आउँछ होइन त्यो म त नियमितै सुन्ने गर्छु त्यही सुनाउँला भनेको सरले यहाँ बोलाएर झन् चाउमिन त्यस्तै लागेको छ त्यो चिया चौतारी भन्ने त आज छुट्ने हो सरले बोलाएर के गरे आौतारी नै सुनाउन बोलाएको अब छुट्टा छुट्टै सुन्दा भन्दा एकैचोटि सुन्दाखेरि रमाइलो हुन्छ कि भनेर मैले बोलाएको सरको घरमा रेडियो नभएर हाम्रोमा छ कि भनेर बोलाउनु भएको सर होइन होइन मेरै घरमा छ